रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम बलिउड काउन्टाउन एक मात्र हिरो लाखौंको सपना बाइक चल्न हिउँछ हिरो बाइककी चाहना मार्शल इम्पोर्टियममा पूरा हुन्छ हजुर हामी कहाँ हिरो कम्पनीका सबै मोडेलका बाइक तथा प्रेजर स्कुटी नगद तथा किस्तामा बिक्री भइरहेको छ सिटि मात्र कहाँ हो र आधुनिक प्रविधिद्वारा बाइकहरुको सर्भिसिङ गरिन्छ साथै स्पियर जेनुइन पार्ट सेल्स र सेटका लागि हिरो अनि मार्शल टिम्पोरियम र तपाईँ बाइक एक्सचेन्ज गर्ने पनि मार्सल सक्नुहुनेछ सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम भगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उना अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उना मेघार रे उपस्थित भइसकेका छौँ पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरैन्टरनेट लाइनको डब्लु डब्लु रेडियो अर्फन डट कमबाट यो प्रोग्राम तपाईँ प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ जहाँ जसरी सुने तपाईँ थ्याङ्कयू सो मच भन्न चाहन्छु र प्रोग्राम आउने गर्छ प्रत्यक्षको आइतबार अर्पराह्न चार बजेको समाचार पछि करिब करिब पाँच बजीसम्म र प्रोग्राम भित्र भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाउने गर्छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक लागेका अनि रिलिजबाट मात्र गएका तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरू सोच यदि मार्शल मार्सल इम्पोरम र मोबाइलको नम्बर टेन रम्बर गरेको छोडेको छ in Mumbai dovar raheko sabla phone number 10 position ma gan chakkar tiskari number 9 position ma ones opener time in Mumbai dovara continue number 10 yeah. num 9 aaya hai jawan durbeen se taake woh apna nishan he frontier pe tere aaya hai jawan durbeen se taake woh apna nishan o tayyab tell me tell me how o tayyab tell me tell me how लडकी तेरी ताज महल सि हे लड् ताज महल सिमे ना दे, दे सलमा को दुलन अय बल्ली प्यार का दुश्मन हाय आयार काुमन हाय आय हय हे अय बल्ली प्यार दुश्मन आए लड़का और याश्मी राजी फिर भी जिद फर छोडे तोडे नदे बन्ने ना दे बनने ना सलमा को दुलहली प्यार का दुश्मन आए आए मेरो यार काुमन हाई ओके मेरो दुश्मन हाई हाई यहाँले गीत सुनिरहनु भएको छ नम्बर नाइन पोइसन क्याप्चर गरेको थियो नोटको रूपमा त्यसै गरी नम्बर टेन पोइन्सको गीत पनि यहाँनिर सुनिसक्नु भएको छ घनचक्करबाट राखेको थियो नम्बर एट र नम्बर सेभेन पोजिसन तर्फ हामीलाई लाग्नुपर्छ होल्ड नम्बर एट पोइसन क्याप्चर गरेको छ चेन्नई एक्सप्रेस रिलिजको लागि तयार भएर फिल्म हो चेन्नई एक्सप्रेस नम्बर एट पोजिसनमा नेउन्ची ओके न्युन्ची नभनौ नम्बर एट पोइसन क्याप्चर गरेको छ त्यस नम्बर सेभेन पोइसन क्याप्चर गरेको छ डि दुमदुम बोलको गीत ओलावला मनी काउन्टडाउन को नम्बर 8 पोजिसनमा चेन्ना एक्सप्रेस बाछ 1 2 3 त्यसपछि नम्बर 7 पोजिसनमा डीजे बाट दुमदुम कन्टीन्यू नम्बर 8 गुम की चांद को घुंगट के नीचे छुपा के लाई ते रलिए दुनिया से नजरें चुरा के पीछे घुगा मैंने खाई कहाँ मुझको ता किसकी लगी भाई भाइ आधा रु जो यहाँ फिकर बलि इधर आज पे लगा ले 2, 3, 4 नमुष्य बेन ma दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीत प्रस्तुत हुने हिरो कम्पनीको आधिकारिक मार्सल इम्पोरेयमले मार्सल इम्पोरियम जहाँ तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटी चाहिएको छ भने सँगन सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूर्जा सँगसँगै गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने एक मात्र नाम हो मार्सल इम्पोरियम जुन रहेको छ मगेनचोक पश्चा बजार फोन नम्बर तपाईँ टिप्न सक्नुहुन्छ शून्य छप्पन्न पाँच तिरासी एक सय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्टाउनभित्र भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ अबलाई नम्बर सिक्स नम्बर फाइभ पोइसनको गीत सो नेपाल नम्बर सिक्स पोइसन क्याप्सर गरेको छ एमला फग्ला देवाना र नम्बर फाइभ पोइसन क्याप्सर गरेको छ आ, फुक्रे र फुक्रे एक स्टेप माथि चढेको हो र बेला पनि नम्बर सिक्समा एमला पगला दिवाना टू र नम्बर फाइभ क्वेसनमा फुक्रे कन्टिन्यू नम्बर सिक्स number 5 Okay Kang John ko number 6 uh, number 5 poison ko git 4c offline number 4 and number 3 poison ko git sunipalo number 4 poison capsule gareko sa police giri ra police giri release ko lagi to yaar where was ko flameo while zoom barabar zoom git raiko sa ma number 3 poison capsule gareko sa lote ra bata swar ro release baiseko film ma lote ra wala vani countdown ko number 4 ma police giri ra number 3 poison ma lote ra continue number 4 चल झुम बराबर झुमझ कृष्ण की लीला झुम बराबर झुमझ है इश्क कृष्ण की लीला चल झुम बुम है ऐश्क कृष्ण की लीला झुम बराबर झुम झुम है इश्क कृष्ण की लीला अपरा तफरी बेफिक्री रहती है दुनिया दीवानों के पसीने करती है रात फरीत बेफिक्री रहती है दुनिया दीवानों के फजीते करती है तुम्हें दुखती करी रहती है दुनिया दीवानों के फजीते करती है तुम्हें दुखती रहती का हाल सवार लू, सवार लू, सवार लू, सवार हवा के थ्री सवारवाज मौसम गुलो कि गए गुलों की ओखे okay, सबारलु यहाँले गीत सुनिरहनु भएको छ नि ओके हिन्दी uh, okay, फिल्मबाट राखेको थिएँ लोटेरा सबारलु बलिउड काउन्टर्नको नम्बर थ्री पोजिसन क्याप्चर गरेको छ रिलिज भइसकेको फिल्म हो फिल्मले जुन हिसाबले बिजनेस गर्नुपर्ने थियो त्यो हिसाबले बिजनेस भने गर्न सकेन ओ ल अबलाई नम्बर टु पोजिसनतर्फ लाग्नुपर्ने हुन्छ नम्बर टु पोजिसन क्याप्चर गरेको छ सर्टकट रोमियो र रो बिस्तार बिस्तारै माथि चल्दैछ सर्टकट रोमियो फे रिमिक्स भर्सन परेको छ नम्बर टु पोजिसनमा अबलाई भने फिल्म सर्टकट रोमियोबाट FC remix version number 2 ओके सर्टकट रोमियो बाटो गीत सुनिरहनु भएको छ माथि चढ्ने क्रममा छ फिल्म सर्टकट रोमियो भने चाहन्छु पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर चेनमा घनशोक नम्बर नाइनमा मुम्बई दोबारा नम्बर एटमा चेन्नाइ एक्सप्रेस नम्बर सेभेनमा जुडे नम्बर सिक्समा एमला फगला फाइभर गरेको थियो फुक्रे नम्बर फोरमा पोलिस गिरी नम्बर थ्रीमा लोचेडलको गीत यहाँ सन्च नभएको छ। अहिले त्यसैगरी नम्बर 2 पोसनमा सर्च गर रमी ब्याटरियल गीत सुनिरहनु भएको छ। फेफे रिमिक्स भर्जन र नम्बर 1 पोसन क्याप्सुल गरेको छ। सबै फिल्मले तल धकलदै वाग मिका वाग प्लीज बे राकको फिल्मो र वाग मिका वाग यसै फिल्मको गेट सर्टिफोनि फरका बाट विदा माग्नु पर्ने हुन्छ। जान जादै जानकारी गराउन चाहन्छु। बलिउड काउडाउन लाई स्पन्सर गरेको छ। हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोर्टले मार्शल इम्पोर्टेम जस्ता वाले हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटीगत अवस्था किसिमा पाउनु सक्नुहुन्छ यदि तवला हिरो कम्पनीका सबै आधुनिक का पार्ट शून्य पाँच त्रिपासी एक सय उना अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उना प्रोग्राम सुनिदिएर साथ दिने and number 1 obasto bang milka pa milka pa obago baga baga baga baga meka